बास्ने दिन न आओ तिमया भूर हरुस खुल पड़े बरु प्राण जाओ मेरू प्राण जाओ बर जाओ मेरू प्राण जाओ को मन को मिठो माया आकाश नमस्कार सामुदायिक रेडियो रेडियो एक सौ चार थोकू बस मेगा सुनेर बुने संपूर्ण हार्दिक हार्दिक स्वागत छ कार्यक्रम भ्याक्सन कोट लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ सुन्दै भएको आवाज हो सागरको अनि यो सागरको आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेभसम्म पुरा काम कन्ट्रोलबाट ब्रिजनले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा हर्समा सा सा यो सुन्दै आउनुभएको छ प्रत्येक सातको शनिबार बिहान नौ बजेको न्युजपछि करिब करिब दस बजेसम्म र यो कार्यक्रम सुनिरहँदा हामी तपाईँलाई नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्ने गर्दछौँ विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउनु लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् चलचित्रकर्मीसँगको कुराकानी सँगै रमाइला रमाइला गीत सङ्गीतबाट तपाईँलाई भरपूर मनोरञ्जन दिँदा राखेका छौँ कार्यक्रम एक्सन कोडमा र कार्यक्रम एक्सन कर्डको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ अर्जुन पोखरेलको सङ्गीतमा नेपाली कथन चलचित्र स्टपेड मन र स्टपेड मनको कुराकानी गर्ने हो भने यो चलचित्र अब चाँडै नै प्रदर्शनमा आउँदै आउँदैछ र चलचित्रको चल गीत सङ्गीतले चर्चा पाइराखेको छ अर्जुन पोखरेले गजबको सङ्गीत दिएका छन् यस चलचित्रको गीतमा दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा लगानी निरज ब्रालले गरेका छन् निरज ब्राल जीवन लोइचल लगायत कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र स्टपिड मनमा र गीत सङ्गीतले चर्चा पाइरहँदा एक किसिमको उत्साह पनि थपिएको छ कि सिनेमाले अब राम्रो व्यापार गर्छ कि भनेर तर गीत सङ्गीतले यति राम्रो बजार पिटिराखेको छ यो सिनेमाको के कस्तो गर्ने हो फिल्मले त्यो भने हेर्न बाँकी छ अल बेस्ट स्टो पिड मललाई र यो जानकारी पछि हामी लाग्छौँ अर्को जानकारीतर्फ मिसन फर ट्वेन्टी र त्योभन्दा अगाडि अलिकति जानकारी गर्न चाहन्छु मेरो मान्छे र मेरो मान्छेको कुराकानी गर्ने हो भने मेरो मान्छेको केही दिन अगाडि चाहिँ गीत रेकर्डिङ कार्य सम्पन्न भएको छ र मेरो मान्छेलाई नारायण खतिवडाले निर्माण गर्दैछन् भने निर्देशक फाइनल भइसकेको छैन र चलचित्र मेरो मान्छेको अन्य जानकारी प्रस्तुत गर्ने हो भने कलाकारको परिचय गराउने हो भने नायिका सगुन साई अहिलेसम्म फाइनल भइसकेकी छिन् र अन्य कलाकारको खोजी कार्य भइराखेको छ र डान्ड खतिवडासँग बुझ्दाखेरि चाहिँ डान् खतिवडाले चाहिँ नायकको हिसाबले चाहिँ भनौँ न नय एउटा नयाँ फेसलाई चाहिँ उनले चाहिँ नेपाली रजतपरमा डेब्यु गराउने सोच बनाइराखेका छन् र मेरो मान्छेमा उनले चाहिँ नायक चाहिँ बिल्कुलै नयाँ हुनेछ जसले स्टोरीलाई राम्रोसँग बुझेको होस् जसले चाहिँ सिनेमा उद्योगलाई राम्रोसँग बुझेको होस् र एक्टिङ गर्ने फाइटमा डान्समा र सबैमा पर्फेक्ट एकजना नायकको खोजी गरिराखेका छन् नायक कतिवटाले र मेरो मान्छेले विशुद्ध माया प्रेमलाई देखाउनेछ र केटा केटीको विशुद्ध लभलाई चाहिँ सिनेमाले देखाउनेछ र केही दिन अगाडि काठमाडौँको कोमल पोखरी स्थित म्युजिसियन गीत रेकर्डिङ गरेको छ चलचित्र मेरो मान्छेको र मेरो मान्छेको सुटिङ पनि अब चाँडै गर्ने सोच बनाइराखेका छन् कथा लेखेका हुन् राजसङ्गमले र कथा पनि फाइनल भइसकेको छ र गजबको कथा रहेको छ पनि भनेका छन् अब हेर्न बाँकी छ योभन्दा अगाडि भेटी र लफडा दुईवटा फिल्म उनले बजारमा ल्याइसकेका छन् र दुईवटा फिल्मले चाहिँ मध्यम व्यापार गरेको छ खासै उत्कृष्ट फिल्म पनि भन्नु पर्दैन मेरो र के अरे भेटी र लफडालाई र अब मेरो मान्छे चाहिँ हरेक कोडबाट चाहिँ उत्कृष्ट बनाउने प्रयास त गरेका छन् अब हेरौँ के हुन्छ अल द बेस्ट मेरो मान्छेलाई यो जानकारी हामी लाग्छौँ मिसन फर ट्वेन्टीतर्फ र मिसन फर ट्वेन्टीको कुराकानी गर्ने हो भने मिसन फर ट्वेन्टी हिजोबाट प्रदर्शनमा आएको बिल्कुलै नयाँ चलचित्र हो हुन त हिजोबाट कस्तो टेन्सन नामक चलचित्र पनि प्रदर्शनमा आएको छ तर चितवनमा प्रदर्शनमा आउनु सकेन कस्तो टेन्सन राजसितिज लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको कस्तो टेन्सन चितवनमा अर्को साताबाट प्रदर्शनमा आउँदैछ र कस्तो टेन्सनलाई शिव घिमिरेले निर्देशन गरेका हुन् नारायण मैनालीको लगानी रहेको छ र काठमाडौँका करिब सातवटा सिनेमा घर पाएको छ कस्तो टेन्सनले र कस्तो टेन्सनले थोरै सिनेमा घर पाएको भन्नुपर्छ र अब हुन त तिन चारवटा फिल्म चाहिँ रिलिज भएको कारणले गर्दा होला सायद कस्तो टेन्सनले छ सातवटा सिनेमा घर पाएको मिसन फर ट्वेन्टीको कुराकानी गरौँ कस्तो टेन्सनको एकछिन मैले रोकेँ मिसन फर ट्वेन्टी प्रदर्शन भइराखेको छ हिजोबाट र देशका प्रायः सबै स्टेसनमा प्रदर्शन भइराखेको छ नारायणगढको गणेश चलचित्र मन्दिरमा पनि मिसन फर ट्वेन्टी प्रदर्शन भइराखेको छ दयराम भहाले चलचित्रलाई निर्देशन गरेका हुन् तार प्रकाश लिम्बूको सङ्गीत सुन्न महिमा श्रीवाल सुमन सिंह कृष्ण निर्मल शर्मा राजा राम पौडेल लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ मिसन फर ट्वेन्टीमा र मिसन फर ट्वेन्टीले के कस्तो व्यापार गरेको छ काठमाडौँमा काठमाडौँ बाहिरका स्टेसनमा के कस्तो व्यापार गरिराखेको छ सोको बारेमा कुराकानी गर्ने प्रयास हामीले गरिराखेका छौँ र कुमार विष्ट जो रङ्गकर्मी पनि होन् र उनले चाहिँ निर्माण गरेको चलचित्र मिसन फर ट्वेन्टीमा चाहिँ उनले नारीको कथा व्यथालाई र नारीले पल पलमा भोग्नु परेको समस्यालाई चाहिँ पर्दामा देखाउने प्रयास गरेका छन् र हिजोबाट नानगरको गडै चलचित्र मन्दिर पारेको छ यो सिनेमाले र अब नानगर थुप्रै स्थानमा यो सिनेमा प्रदर्शन भइराखेको छ कुराकानीको लागि कुमार विष्ट टेलिफोन लाइनमा कुमारजी हार्दिक स्वागत छ यहाँलाई नमस्कार हजुर धन्यवाद सम्पूर्ण र हिजोबाट प्रदर्शनमा आएको छ मिसन फर ट्वेन्टी है हजुर कतिवटा हल पाउनुभयो अहिलेसम्म यहाँले अहिलेसम्म मेरो टोटोल हल काठमाडौँ काठमाडौँ बाहिर जोडेर सन्ताउन्नवटा हलमा फिल्म प्रदर्शन भइरहेको छ सन्ताउन्नवटा हल पाउनुभयो यहाँले धेरै हल पाउनुभयो है हजुर रा, राम्रो पाएको छु डिस्ट्रिब्युटरहरूले एकदम कोअपरेट गर्नुभएको छ र मेरो मलाई लाग्छ कि मैले यो यति धेरै हलहरू पाउनु अनि दर्शक बिनीहरूको माया पाइसकेको छु र यो मलाई लाग के लाग्छ भनेदेखि मेरो यत्रो बिसौँ वर्षको यो अनुभवले गर्दाखेरि एउटा कुमार विष्ट भनेर चिनेको कारणले गर्दाखेरि पनि यति धेरै हल पाएको हुनसक्छ हजुर हामी सिनेमाको अन्य धेरै पक्षको बारेमा कुराकानी गर्दैनौँ मात्र हिजो बाटो सिनेमा प्रदर्शनमा भएको प्रदर्शनमा आएको छ होइन हिजोको व्यापार कस्तो छ हिजोको रेस्पोन्स कस्तो छ दर्शकहरूको भिड कस्तो छ होइन कति आशा गर्नुभएको थियो आशा अनुरूपको ओपनिङ भयो कि भएन भन्नुहोस् त म म एउटा कुरोमा विश्वास राख्ने मान्छे कर्म गरेर आकाश हुने हुँदैन काम कहिले पनि भन्ने कुरामा म म त्यो कुरालाई एकदम सधैँभरि म यो मनभित्र राखेर म आफ्नो कर्मप्रति एकदम तल्लीन भएर लागेको मान्छे र आज मैले त्यसको प्रतिफल पाएको छु काठमाडौँमा एकदमै राम्रो व्यापार गऱ्यो अहिले बिहानको सो त हिजोको हिजोको हिजोको व्यापार एकदमै राम्रो छ अहिले बिहानको सो त आठ दसवटा हल त हाउसफुलै भइसक्यो ओ, ओ आठ दसवटा हल हाउसफुल भइसक्यो है हजुर र यहाँको फिल्म सँगसँगै कस्तो टेन्सन नारायण मैनालीको फिल्म पनि रिलिज भएको छ त्यस्तै ते हिन्दी फिल्म हमसको पनि प्रदर्शन भइराखेको छैन फिल्मले चाहिँ कतिको प्रभाव पारेको छ यहाँको फिल्मलाई होइन यस्तो रहेछ राम्रो फिल्म बन्यो भने दर्शकबिनहरूले राम्रो फिल्म हेर्नुपर्छ भन्ने दर्शकबिनहरूमा यो बानी पसिसकेको रहेछ र मैले धेरैचोटि भन्दै आएको थिएँ मिडिया मार्फतबाट कि राम्रो फिल्म बन्यो भने हाम्रो फिल्म बन्छ भन्दै आएको मैले आज हाम्रो फिल्म मिसन चार हाम्रो फिल्म बनिसकेको <laughs> दर्शकिनहरू सबैको फिल्म बनिसकेको छ यति धेरै मैले माया पाउँछु भनेर मैले सो भने सोचेको पनि थिइनँ मैले सोचे भन्दा बढी मैले मा... दर्शकबिनहरूको माया पाएँ माया पाएको रिपोर्ट आइसकेको छ र आज आज धेरै धेरै महिना धेरै झन्डै झन्डै वर्ष दिन पछिको होला यसरी हाउसफुल भयो भनेर हाउसफुलको बोर्ड झुन्नु पाउँदाखेरि हल होलाहरू दङ्ग हुनु भएको छ एउटा गजबको व्यापार गरिराखेको छ ओपनिङमा यति राम्रो व्यापार गरेको छ होइन हजुर हजुर अब शुक्रबार र शनिबार प्रायः सबै सिनेमाहरू चल्छ है अब सिनेमाको व्यापार हेर्ने भनेको आइतबार पछिको दिनहरूले बताउनेछ होइन त्यसपछिको दिनहरूमा चाहिँ सिनेमाको व्यापारप्रति तपाईँ कतिको आशावादी हुनु छ एकदमै आशावादी छु किनभनेदेखि चलचित्र राम्रो बनेको छ भन्ने कुरो प्रुभ भइसकेको छ हिजोको भन्दा आजको भिड आजको भन्दा भोलिको भिड हिजोको सोमा के थियो भने बिहानको सोभन्दा दिउँसोको सो अलि बढी त्यस अलि बढी झन् आज त उर्नुभएको छ मान्छेहरू हामीलाई यहाँ गङ्गा हलता हाउसफुलै भइसक्यो अष्टनारायण पनि लगभग लगभग हाउसफुलको अब बोट लाग्नु भएको छ उहाँहरूले र कलङ्कीमा पनि धेरै राम्रो छ बिसज्योति हल पनि एकदमै राम्रो छ अहिलेसम्मको यो यो छ सात महिना पछाडिको यति भिड देखेको हामीले मान्छे त यो त पहिल्यैचोटि हो कुमारजी बताइ छ हजुर कुमारजी हजुर मेरो आवाज सुन्नुभयो नि तपाईँले हेरिरह र यहाँ अहिले जुन हिसाबले रङ्ग पत्रकारिता गर्दा गर्दा एक किसिमले सफल पनि भइसक्नु भएको छ र अहिले फिल्म निर्माणमा पनि तपाईँ सफलता हुनुहुन्छ जुन किसिमको आजको व्यापार हिजोको व्यापार होइन यति उत्साहजनक दर्शकको भिड पाउनु भएको छ दर्शकले यति धेरै माया गरेका छन् होइन लाग्छ सिनेमाले लगान सेभ गर्छ है एकदमै सेभ गर्छ राम्रो चलचित्र बन्यो भन् बनाउनु पर्दो रहेछ भन्ने कुरो यो निर्माताहरूको लागि एउटा लेसन पनि हो हुँ. मिसन चार सय बिसले एउटा चिज सिकाउँदैछ मैले भनेँ दर्शक दिनहरूलाई पनि मिसन चार हेरेर तपाईँहरूले केही सिक्नुहुन्छ हलमा आएर यो फिल्म हेर्नुहोस् भनेर मैले अनुरोध गरेको कारण पनि त्यही थियो र आज मैले जुन फिल्मको फिडब्याक पाएको छु एकदमै राम्रो दर्शक हाँस्ने ठाउँमा हाँसिराख्नु छ ताली बजाउने ठाउँमा ताली बजाइराख्नु छ सिटी बजाउने ठाउँमा सिटी बजाइराख्नु छ र दर्शकबिनहरूसँग म लुसुक्कै भित्र छिरेर हेर्दाखेरि म पनि दर्शकै बनाएर हेर्दाखेरि हो फिल्म भनेको त यस्तो पो बन्नुपर्छ भनेर उहाँहरूको प्रतिक्रिया पाउँदाखेरि म एकदम खुसीले गदगद भएको छु र आज हाम्रो डाइरेक्टर साहब पनि अब यहाँ नजिकै हुनुहुन्छ उहाँ हलमा हेर्दै हुनुहुन्छ म अहिले अष्टनारायण हलमा छु र अहिले जुन चलचित्र राम्रो बन्यो भने फिल्म चल्दो रहेछ र निर्माताहरूको लगानी पनि आउँदो रहेछ भन्ने कुरो चाहिँ यो छ मिसन चार सय बिसले देखाइसकेको छ किनभने हुनी बिरुवाको चिल्लो पात भने जस्तै हिजो पनि नारायण घाटमा त्यस्तो राम्रो चल्यो आज त झन् नारायण पनि एकदमै राम्रो यस्तो पानी परेको यस्तो झरीको समयमा पनि यसरी दर्शकबिनहरू भिज्दै ओर्दै घर हलसम्म पुग्नु भनेको एउटा यो एकदमै मेरो लागि सम्पूर्ण नेपाल अतिराज्यभरिको एकदमै राम्रो रिपोर्ट छ मलाई बिहानको रिपोर्ट एकदमै राम्रो रिपोर्ट आइसकेको छ हजुर र अब हामी कुराकानीलाई टुङ्ग्याउँछु होइन र कस्ता खाले दर्शक चाहिँ हलमा यहाँले भेटाउनु भयो भन्नु त कस्ता खाले दर्शक चाहिँ बड़ी चाहिँ हलमा जानुभएको छ सिनेमा हेर्न र म एकदमै तपाईँले राम्रो क्वेसन गर्नुभयो मलाई हेर्नुहोस् अहिले अहिले त मैले हेरेको यहाँ अघि अहिले भर्खर मैले एकजना बुढी मान्छे देखेँ उहाँ साठी पैँसठी झन्डै झन्डै अस्सी वर्ष जतिको उहाँ म कति वर्ष हुनुभयो भन्दाखेरि बाबु मलाई अनुमान त छैन तर म झन्डै झन्डै वर्ष पुगेँ भनेर उहाँ आफैले भन्नुभयो त्यस्तो त्यस्तो बुढी मान्छेहरू पनि आएर मलाई त एकदम आशीर्वाद दिएर उहाँले के भन्नु भनेदेखि राम्रो फिल्म बनाउनु भएको रहेछ यस्तो फिल्म बनाउँदै जानुहोस् है मेरो आशीर्वाद छ तपाईँलाई भनेर उहाँले आशीर्वाद दिनुभयो मैले आशीर्वाद लिएँ उहाँको आशीर्वाद ममा लागोस् र चलचित्र चलचित्रको एक एकदमै राम्रो व्यापार भएको छ मिसन चार सय बिसले दर्शकबिनहरूको एकदम त्यो साढे दुई घन्टा बस्दाखेरि हलसम्म हलमा बसेर साढे दुई घन्टा फिल्म हेर्दाखेरि उहाँहरूलाई कहीँ बोरिङ फिल हुँदैन र यसको प्रतिक्रिया आज माउथ पब्लिसिटीको कारणले गर्दा पनि यो बिहानको भिड यसरी उर्लिएर आएको हुनसक्छ र रह धेरै पछाडि हामी पनि म पनि एउटा रङ्गपत्रकार भएको कारणले गर्दाखेरि यत्रो भिड मैले पनि धेरै पछि देख्न पाएको र म आज एकदमै खुसी छु एकदमै खुसी छु हुन्छ यहाँको चलचित्र यतिखेर गणेश चलचित्र मन्दिर नारायणगढमा पनि प्रदर्शन राखेको छ र हिजोको व्यापार पनि राम्रै छ गणेश चलचित्र मन्दिरमा है र अब आजको व्यापार पनि राम्रै होला शनिबार छ हल्का पानी त परेको छ तर पनि पानीले खासै प्रभाव पार्दैन राम्रो सिनेमालाई है र राम्रो काम गर्दै जानु होला त्यसको प्रतिफल पनि राम्रै पाउनुहुन्छ र यहाँको सिनेमाले राम्रो व्यापार गर्नु सफल रहोस् शुभकामना सँगसँगै छुट्यू नमस्कार धन्यवादे यतिखेर मैले मिसन फर ट्वेन्टी र मिसन फर ट्वेन्टी यतिखेर प्रदर्शन भइराखेको छ र मिसन फर ट्वेन्टी सँगसँगै कस्तो टेन्सन पनि प्रदर्शन भइराखेको छ मैले कुराकानी गरिसकेको छु हामी एकछिन ब्रेकजा एकछिन गीत सुन्छौँ चलचित्र कस्तो टेन्सनबाट र कस्तो टेन्सनको गीतले पनि चर्चा पाइराखेको छ सबैको मुख मुखमा चुन्डेको छ र चितवनमा एक हप्तापछि मात्र प्रदर्शनमा आउँदैछ कस्तो टेन्सन यो जानकारी पछि हामी गीततर्फ लाग्छौँ र गीत पछि हामी ब्रेकमा जान्छौ अनि ब्रेकपछि पुनः आउनेछौ पिन द न आउट टु लट आउट टु सिम रो मान्दै <laughs> रयमा नो नो द वन विश ला लेट टु हग मी लाइक गो इट्स भेन नट राइट बट द वाट्स टु शीप अ मन्डी स्तोम वस्तु शिव मन्दिर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 मुख सम्पर्की रत्नगर पोलिनिक प्री एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन डो टाढी चौक चितवन फोन शून्य छ पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर लागि व्यवस्थापन तथा त्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनको शैक्षिक जगतमा आफ्नो विशिष्ट पहिचान बनाउन र एसएलसी परीक्षा दुई मा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एस वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगर चितवनमा शैक्षिक सत्र दुई हजार एकात्तर लागि विज्ञान र व्यवस्थापन संकायमा सीमित सिटको लागि भर्ना खुलेको सहर जानकारी गराउँदै अभिभावक जीवहरूलाई आफ्ना नानी बाबुहरू सामुदायिक उच्च माध्यमिक विद्यालयमा भर्ना गरी उज्ज्वल भविष्य को सुनिश्चित करोध कर विशेषता दक्ष अनुभवी ख्याति प्राप्त शिक्षक द्वारा अध्यापन कराइने सुविधा संपन्न आधुनिक विज्ञान प्रयोगशाला गरीब तथा जेहिंदार विद्यार्थी का लगे छात्रवृत्ति को व्यवस्था मासिक तथा त्रैमासिक परीक्षा को व्यवस्था सुव्यवस्थित पुस्तकालय तरण असार दुई गतेबाट प्रवेश परीक्षा यही असार नौ गते बिहान एघार बजे प्राचार्य श्री वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय नगर चितवन। सम्पर्क नम्बर अन्ठानब्बे चार पचास उन्पचास र अन्ठानब्बे गते बोट जाओ हम्रो राम्रो मांछे है बोट जाओ बोट जाओ पाउने राम्रो है गते पाने हम जाओ यही दुई हजार इकहत्तर साल असार आठ गते चितवन जिला नंबर चार में होने संविधान सभा सदस्य उप निर्वाचन में मतदान करी आताधिकार को प्रयोग करो निर्वाचन आयोग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 सुन्दर शान्त मम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकाय तर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सीटमा कक्षा एघारको भर्नाका निम्ति दमादम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहरर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा यही असार दस गते बिहान आठ बजे भर्ना अवधि यही असार एघार गतेदेखि कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य इकहत्तर प्राचार्य एवं विद्यालय परिवार को को को को पहिलो ISO 9001, बोर्ड थर्ड स्थान हासिल कर सफलोर्डस टू तर्फ बायो प्योर कम्प्यूटर साइंस मैनेजमेंट विथ कम्प्यूटर साइंस होटल मैनेजमेंट विथ कंप्यूटर साइंस भर्ना फॉर्म विरण भईर जानकारी प्रवेश परीक्षा यही असार नौ गते समय दिनको को दुई बजे विशेष जानकारी का लगी अक्सफोर्ड उच्च माविक तथा अक्सफोर्ड कॉलेज अफ इंजीनियरिंग एंड मैनेजमेंट गैडा को नौ अल्प फोन शून्य छप्पन्न पचास दस अठहत्तर पचास बारह अई सुो अर्पण एक सौ चार थो पांच मेगा हर्ज रो कार्यक्रम एक्शन कट कसम माया तिम्रैला ब्रेक पची को बाकी समय में फिर एक पटक हार्दिक हार्दिक स्वागत कार्यक्रम एक्सन कट यहां सुनी रह र कार्यक्रम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक जीग नजिक आउनु लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ र चलचित्रकर्मीसँगको रमाइलो कुराकानी पनि प्रस्तुत गर्दै आइराखेका छौँ अनयरभित्र म सुसागर र मेरो आवाज र रेडियो सेट मोबाइल सेटसम्म पुऱ्याउने काम गरिरहनु भएको छ र नेपाली कथानक चलचित्र चिहानको गीत यहाँले सुनिरहनु भएको छ चिहान कुराकानी गर्ने हो भने बद्री कृष्ण श्रेष्ठले निर्देशन गरेको चलचित्र चिहानमा संगीत रेखा पौडेलको रहेको छ निरज बाल पूजना प्रधान अनुपा कार्की चन्दा दहाल भएस पराजुले लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र चिहान चलचित्र प्रदर्शनमा आउने चलचित्र असार सत्ताइस गतिबाट प्रदर्शनमा आउने चलचित्र तर अचानक यो चलचित्रले आफ्नो डेट चेन्ज गरेको छ अगाडि नै प्रदर्शनमा आउने भएको छ किनकि असार बिस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ कुराकानीको लागि प्रत्यक्ष निर्देशक बद्री कृष्ण श्रेष्ठ हुनुहुन्छ बद्रीजी हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा प्रोग्राममा हार्दिक स्वागत छ यहाँलाई ओके अब चिहान असार 27 गते गतिबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरियो है अब असार सत्ताइस गति धेरै दर्शकलाई थाहा भएको कुरा हो असार सत्ताइस गतिको डेट दर्शक ले जसलाई जसले नेपाली सिनेमा मन पराउनु हुन्छ ती दर्शकले माइन्डमा क्यास गरिसक्नु भएको छ असार सत्ताइस गति तर अचानक सिनेमा अगाडि नै प्रदर्शनमा आउनुको कारण के होला अब यस्तो भयो तपाईँले हामीले चाहिँ सत्ताइस गते चाहिँ नेपाल अधिराज्यभरि प्रदर्शन गर्ने भनेर हामीले निर्णय गरिसक्यौँ तर त्यतिखेर चाहिँ अब यो फुटबलको माहौलहरू पनि भयो तपाईँ पनि त्यतिखेर चाहिँ तिन चारवटा चलचित्रहरूको आपसमा जुट्ने भयो त्योभन्दा अगाडि किन गरौँ हामीले अगाडि नै डेट सारेर बिस गते नै हामीले यो चलचित्रलाई प्रदर्शन गर्ने भन्ने त्यो सोचले चाहिँ हामीले अगाडि सारेको हजुर अब कतिवटा हल पाउनुभयो असार बिस गते प्रदर्शनमा आउने भएपछि हामीले जम्मा चाहिँ चालिसवटादेखि लिएर पैँतालिससम्म लगभग झन्डै पचासवटा पाउँछौँ हजुर पचासवटाको हारिमा हल पाउनुहोस् है ओके कस्तो खालि चलचित्र हो यो चिहान च्यान चाहिँ तपाईँको कस्तो भने एउटा सामाजिक कथावस्तुमा आधारित होइन दुई स्वास्थ्य बिचको एउटा समुद्र सम्बन्धलाई चित्रण गरी बनाएको एउटा पारिवारिक एकदमै मौलिक चलचित्र हो तपाईँको मौलिक चलचित्र है हजुर मौलिक चलचित्र हो यो चाहिँ एउटा सबैको घर कथा हो एउटा घर राम्रो हुनुलाई जसरी अब एउटा परिवार राम्रो परिवार राम्रो हुनुलाई लोकमेश स्वास्थ्य बिचको सुखुचुर सम्बन्ध राम्रो हुनुपर्छ किनकि त्यो भनेको रोगेश स्वास्थ्यको सम्बन्ध भनेको एउटा तपाईँको चाहिँ एउटा पा विश्वासको पातुलो धागो महल हुन्छ अन्त त्यो धागो टुटेपछि चाहिँ तपाईँले मानिस कति ठुलो गलत प्रेमीको शिकार हुन्छ र उसले जस्तै सुक्कै अपराधलाई समाजिक विकृतिलाई लिन्छौँ उनीहरूलाई केही बेर लाग्दैन भन्ने मूल हात हो हजुर र एउटा घर राम्रो हुनको लागि लोग्नी श्वास्ने बिजको सम्बन्ध राम्रो हुनुपर्छ यदि लोग्नी श्वास्ने बिजको सम्बन्ध राम्रो भएन भने त्यो घर घर नभइकन एउटा चिहान हुन्छ होइन त्यो सब्जेक्टलाई यहाँले चाहिँ पर्दामा उठाउनु खोज्नु भएको छ है ओके अब रेखा पौडेलको सङ्गीतले यतिखेर बजार पनि भिटेको छ योभन्दा अगाडि हमेशा फुल नामक सिनेमामा उहाँले सङ्गीत भरिसक्नु भएको छ निकै उत्कृष्ट संगीत दिनुहुन्छ रेखा पौडेलले है र अब साङ्गीतिक पछि पनि राम्रो छ कलाकार पनि राम्रै कलाकार छान्नु भएको छ है अब सबै राम्रा राम्रा छन् अब सिनेमा चाहिँ कतिको राम्रो बनेको छ सिनेमाबाट यहाँले कत्तिको आशा लिनु भएको छ हजुर सिनेमाबाट चाहिँ अब हाम्रो मेकिंग बाइज हामीले चाहिँ एकदमै राम्रो आशा राखेको छौँ यसको मेन नायक नायका भन्नु नै सबैभन्दा ठुलो यसको कथावस्तु होइन यो सिनेमाको अनि त्यस्तै अर्को सबल पक्ष भनेको तपाईँको गीत संगीत अनि रेखा बहिनीले पनि एउटा राम्रो सङ्गीत संयोजन गर्नुपर्छ र साथसाथै हाम्रो यसमा यो सिनेमाको ब्याकग्राउन्ड म्युजिक जुन छ रामजी लामे छाने भाइले गर्नुपर्छ त्यो पनि अत्यन्तै गर्णप्रिय छ तपाईँलाई दुई घन्टा यो सिनेमा हेरिन्जाल दर्शकलाई बाँधिरहन्छ जस्तो मलाई लाग्छ किनभने हरेक सिन पछि जुन सिन आउँछ त्यो सिनले चाहिँ तपाईँलाई एउटा उत्सुकता एउटा दर्शकहरूको मनमा चाहिँ एउटा जिज्ञासा बाँधिराख्न यो चलचित्र चाहिँ अत्यन्तै सफल छ त्यस म के भन्छु भने हुन्छ बद्रीजी हामीले कुराकानी गर्ानको बारेमा र चिहान एउटा पारिवारिक सामाजिक चलचित्र रहेछ र सबै वर्गले हेर्न लागेको चलचित्र बनेको छ चिहान अन्तिममा के भन्न चाहनुहुन्छ अन्तिममा के भन्न चाहन्छु भने नेपाली दर्शकहरूलाई होइन अब हामी विभिन्न जातवर्गको भए तापनि पहिले हामी नेपाली हौँ हो, होइन एउटा नेपालीले एउटा नेपालीले बनाएको चलचित्रलाई आफ्नो कला र संस्कृतिको जगेर्नाको लागि पनि हामीले चाहिँ एउटा नेपाली सिनेमालाई माया गर्नुपर्छ एउटा नेपाली सिनेमा हेर्ने बानी बसाउनुपर्छ होइन म चाहिँ के भन्छु भने यसरी नै हामीले एउटा नेपाली सिनेमालाई माया गऱ्यौँ र नेपाली सिनेमा हेर्ने हामीले एउटा जिज्ञासा सदैव राख्यो भने पक्कै पनि एउटा नेपाली सिनेमा बाँचिरहन्छ होइन एउटा नेपाली सिनेमा बाँच्नु भने पनि का काम काम पाउनु हुन्छ चिहानलचित्र सफल रहेबाट चिहान चलचित्र प्रदर्शनमा आउँदैछ र चिहान चलेका हलहरूमा दर्शकको घुइचो बढ्दै जाओस् शुभकामना सँगसँगै नमस्कार मैले कुराकानी राखेको थिएँ चिहानका निर्देशक बद्री कृष्ण श्रेष्ठ र यो जानकारी सँगसँगै गीत सँगसँगै कुराकानी सँगसँगै प्रोग्रामबाट विधामाउनु पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथी तिटर्न प्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कोटबाट म सागर पनि छुटिन्छु हवस् नमस्कार sam ka lagi suno hazura rede ho padha suno hazura expressing congratulations to slc graduates with its slogan a commitment to academic excellence and quality education quest model college proudly announces admission open for grade 11 major subjects hotel management travel and tourism computer science Entrance Exam, 9th of ASHAD at :00 7 a.m. Class commences from 23rd of ASHAD. Contact Coast Model College, Ratanagar 8 Chitawan, telephone 056-562-041 and 562-737. हार्दिक बधाई तथा शुभकामना यस मुनलाइट इङ्लिस बोर्डिङ स्कुल जुटपानी एक भटेनी चितवनबाट दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै छात्रातर्फ पूर्वी चितवनमै सर्वोत्कृष्ट हुन सफल हुने मेधावी छात्रा रचना विष्टलाई बधाई तथा उच्च शिक्षाको सफलताको लागि कामना गर्दछौ अध्यक्ष शिक्षक अभिभावक सङ्घ अध्यक्ष विद्यालय व्यवस्थापन समिति प्रिन्सिपल एवं विद्यालय परिवार मुनलाइट इङ्लिस बोर्डिङ स्कुल जुटपानी भटेनी चितवनमा भर्ना खुल्यो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 उन्हीं को उज्ज्वल भविष्य को सुनिश्चित करदिक अनुरोध कर दक्ष अनुभवी ख्याति प्राप्त शिक्षक द्वारा अध्यापन कराइने सुविधा संपन्न आधुनिक विज्ञान प्रयोगशाला गरीब तथा जेहिंदार विद्याथी का लगी छात्रवृत्ति को व्यवस्था मासिक तथा त्रैमासिक परीक्षा को व्यवस्था सुव्यवस्थित पुस्तकालय तरण असार गते गतेबाट प्रवेश परीक्षा यही असार नौ गते बिहान एघार बजे प्राचार्य श्री वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगर चितवनु सम्पर्क नम्बर अन्ठानब्बे चार र अन्ठानब्बे चार पचास, पचास तिरासी तिन हार्दिक बधाई एस मेरी आवासीय माध्यमिक विद्यालयका मेधावी छात्र श्री अनुपम ढकालले 2070 हजार सत्तरी सालको एसएलसी परीक्षामा कुल सात अंक उनास अङ्क एकानब्बे दशमलव एक तिन प्रतिशत अङ्क ल्याइ पूर्वी चेतन सर्वप्रथम हुन सफल हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ र विशिष्ट श्रेणी सहित उत्तीर्ण हुन सफल हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई समेत हार्दिक बधाई ज्ञापन गर्दै उक्त सर्वोत्कृष्ट नतिजा हासिल गराउन सहयोग पुराउनु शिक्षक कर्मचारी अभिभावक एवं, हार्दिक धन्यवाद, मेरी -गोल्ड माध्यमिक विद्यालय परिवार चैनपुर चितवन <laughs> दम पैसा बाबू जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नोबल परासीका चार हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी भिजा आएस एसएलसी प्लस टू कम्प्युटर कोरियन जापानिज लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य पर्सा पाँच तिरासी सात सय नब्बे कावस्वती र मिलन बोटुबल अंठानब्बे एक बाईस उनपचास तीन सौ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 चाहने लागी। अब केही श्रेष्ठ मोबाइल नंबर अंठानब्बे चार सचास अस्सी पांच सहत्तर और अंठानब्बे चार सचास पचास दुई सी साथ ही हमी कहाँ हेल्थ क्लब को सुविधा E e जुनसुके आयो रकम एक भुगतानी होने सुविधा आई ए बी सेंटर आई ए बी से पैसा पठाउन रखिने सुविधा आई ए बी सेंटर आई ए बी से न भरियांग उक्लने झंझट न फोटोकपी साथैमा में बोक रहने झंझट हमी दौ सहजता को प्रत्याभूति आई एमई सेंटर एक सौरा फोन नंबर शून्य छप्पन्न पांच बैसठी चार